बिहानी बिहानीको माझमा पस्कनको लागि प्राविधिक मित्र रिजन र विष्णुसँगै आवाजबाट सुमपस्थित भएको छ कार्यक्रममा शुभ बिहानीमा रहेर हामीलाई विश्वत आजको पंचाङ राशिफल रेडियो अर्पण एक सय चार थुप्रो भाँस मेगासबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने शु। गर्छौ आजको पञ्चाङ्गबाट आज मिति दुई साल साउन दश गत बिही बार कृष्ण पक्ष नेपालम्ब एघार सय तेत्तीस सन् दुई हजार तेह्र जुलाई आजको दिनलाई कसरी देखाउँछ तपाईको धन राम्रै ठाउँमा खर्च हुने खालको समय पनि छ आर्थिक लाभ हुने तपाईँको लागि मिश्रित फल मिल्ने खालको समय छ घाँटी एवं नसाको समस्या आउने देखिन्छ खानपिनको लागि पनि उपयुक्त समय रहेको तपाईँको सहभागिता हुनेछ परिवारजनबाट एकदम राम्रो सहयोग मिल्ने खालको योग पनि छ विदेश यात्राको लागि सिंह राशि हुने तपाईको लागि परिवारको माया प्राप्त गर्न सकिने खालको समय छ तपाईंलाई कुनै पुरस्कार पर्न सक्ने खालको समय रहेको देखिन्छ कन्या राशि हुने तपाईको लागि विदेश यात्राको लागि आवश्यक पहल हुने खालको समय देखिन्छ व्यापारको क्षेत्रबाट एकदम राम्रो आर्थिक लाभ हुने खालको समय पनि रहे राम्रो सहयोग मिल्दैछ रिसाउने राम्रो सामाजिक काममा तपाईँको स्थान एकदम रहने खालको दिन भएको छ पशु वाहन आदि समय पनि छ पैतृक सम्पत्ति एवं प्राकृतिक वस्तुको दिनको लागि तपाईँलाई विश्वास नहुन पनि सक्छ मकर राशि हुने तपाईँको लागि मिठो खानपिन एवं भेटघाटमा समय रहेको छ को सहयोग पाउदा केही राहत मिल्ने खालको समय पनि रहनेछ समयको प्रतीक्षा गर्नुभयो भने राम्रो हुनेछ राशि हुने तपाईँको लागि सरकारी कामतिर मन ज्वाइरहेछ केही फलदायी समय रहेको पनि छ खानपिन राम्रो हुनेछ मित्रहरूसँग रमाइलो कुराकानी होला मीन राशी। रा मीन समय पनि व्यक्तिको पत्तो राशि फलले जे जोसो भने पनि हामी सही तरिकाबाट आजको कामलाई अगाडि बढ़ायो भने आजको दिन राम्रो रहनेछ रेडियो रेडियो सको उन्नाइस घण्टे प्रसारणमा कस्ता कस्ता खालका कार्यक्रमहरू प्रसारणहरू छन् तपाईँ यति बेला सुनिरहनु भएको छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी त्यस लगत्तै तपाईँले नारी सरकार सुन्न सुन सक्नुहुनेछ सहकर्मी सम्झनाको साथमा आठ बजेसम्म र आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर, खबर लगती मेरो देश मेरो गौरव सहकर्मी सुशीलको साथमा सुन्न सक्नुहुनेछ नौ बजेको समय नेपाल सुन्न सक्नुहुनेछ दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ अर्पण खबर अर्पण खबर लगती जस दुई बजेको समय हो अर्पण समाचारको र अर्पण समाचारे अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजेसम्म तिन बजेको समय हो नेपाली समाचार र नेपाल भाँडी समाचार लगती चार बजेसम्म हस्य बांगे नवीन दहाल साथमा सुन्न सक्नुहुनेछ र चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै रोजाइमा लोकभाका प्रतीक्षाको साथमा सुन्न सक्नुहुनेछ त्यसै गरी पाँच बजेको समय अर्पण बुलेचिन अर्पण बुलेचिन लगतै पाँच तिसदेखि छ बजीसम्म विभिन्न गीत सङ्गीत छ बजेको समय नेपाल बहाँडी समाचारको नेपाल बहाँडी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभ अर्पण शुभ साँझ लगतै हामीलाई सात तीसदेखि आठ बजीसम्म सिआइएन साझ खबर मार्फत सुन्न सक्नुहुनेछ आठ बजेको समय हो नेपाली समाचारको नेपालवाणी समाचार लगतै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा मार्फत सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजीसम्म मेरो डिआर कल्लीहरूको साथमा सुन्न सक्नुहुनेछ भने दस बजेको समय हो नेपाल आइफएम समाचार र नेपाल आइफएम समाचार लगती खोलदुली डट कम रेडियो अडियो काठमाण्डु बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म उपस्थित हुने गर्छौं पाँच तिसदेखि प्रभात बाणी सुन सक्नुहुनेछ सात बजीसम्म प्रभाती नेपालीको अर्को नवीन श्रृंखला लिएर पुनः उपस्थित हुने गर्छौ स कोई प्रसारण रूपरेखा आज जन्मदिन पर्नेमा हुनुहुन्छ पूर्वी चितुन कठार चार शान्ति बजार निवासी श्री राम खनालको आज परेको जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु साथै उहाँलाई शुभकामना व्यक्त गर्ने र उहाँलाई शुभकामना दिनेहरूमा हुनुहुन्छ बुबा भक्तुराज खनाल आमा रमा देवी खनाल त्यसै दिदी विमला बहिनी शर्मिला त्यसै भाइ बुहारी ढुबराज खनाल रञ्जिता खनाल र भान्जा रोशिन कड़े वहां लन्मदिन को शुभकामना दूर त्यसै आज जन्मदिन पर्नेमा हुनुहुन्छ रत्नगर दुई निवासी भरत प्रसाद पौज्यको आज परेको जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु सँगसँगै उहाँलाई जन्मदिनको शुभकामना दिनेहरूमा हुनुहुन्छ बुबा चन्द्र कुमार पौज्याल आमा दुर्गादेवी पौज्य त्यसै दिदी भवानी घिमिरे त्यसैगरी बहिनी ईश्वरी खनाल संगिता पौडिल श्रीमती अनिता पौडिल ने जन्मदिन को शुभकामना द्विन्स रेडियो अर्पण एक सौ चार थोस मेघहर्स अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को तर्फवा हामी वहां जन्मदिन को त्यसैगरी आज जन्मदिन भर्नेमा हुनुहुन्छ पूर्वी चितुङ कठार चार शान्ति बजार निवासी ध्रुवराज खनालको आज परेको जन्मदिनको सुखद अवसरमा उहाँको सुस्वास्थ्य दीर्घको तथा उत्तर उत्तर प्रगतिको कामना गर्दै धेरै धेरै प्रगतिको कामना गर्दै शुभकामना व्यक्त दे, गर्न चाहन्छौ र उहाँलाई शुभकामना दिने बुबा भक्तराम भक्तरा खनाल त्यसैगरी आमा रमादेवी खनाल दाई श्री खनाल दिदीहरू विमला शर्मिला भान्जा रोशिन कड़ेल तेगरी जीवन संगी रंजिता खनाल तेगरी वहां जन्मदिन को शुभकामना दिने ससुरवाली के तर्फ बाट हो बुब सूर्यप्रसाद देव कोटा मम्मी राधा देव कोटा रई सूरज देव कोटा जन्मदिन को धीरे धीरे शुभकामना दिन त्यसै गरी ध्रुव राज खनाल यस रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहर्सका समाचार प्रमुख पनि हुनुहुन्छ सँगसँगै हाम्रो सहकर्मी हुनुहुन्छ उहाँलाई रेडियो अर्पण एक सय चार धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ सँगसँगै उहाँलाई शुभकामना दिनेहरूमा हुनुहुन्छ रेडियो अर्पण एक सय कार्यकारी अध्यक्ष श्री वेक प्रसाद त्यसैगरी सहकर्मी ध्रुव खनाल सोमकुमार हिताङ सोमजना श्रेष्ठ सुजिता हमाल र केसी विष्णु श्रेष्ठ राज पौडेल त्यसै गरी लिसा मानान्दर प्रत्यक्ष पोखरेल रे, सूर्यजन रेग्मी लगायत रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघहर्स परिवारले उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छ जानकारी सँगसँगै कार्यक्रमबाट विध माग्ने भेला भइसकेको छ आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु प्राविधिक मित्र दृष्णु अनि विशेष धन्यवाद दिँदै सुन्दै हुनुहुन्छ सबैका लागि